एउटा कथा सुमन ज में विद्यमान विभिन्न समस्या और चुनौती प्रकाश में लिया में शुरू कर श्रृंखला को एघारों कार्यक्रम में आज हम सुना साहित्यकार अभि सुवेदी परिचित भ एमए कक्षामा पढ्ने विद्यार्थी त्यति कलिला हुँदैनन् उनीहरू जीवनमा के गर्ने के नगर्ने भन्ने कुरा पहिला नै थाहा पाउँछन् प्रकाश पनि जीवनमा एउटा यो प्रष्ट योजना भएको युवक थियो यो कुरा कक्षा शुरू भएको एक महिना भित्रै उसले मलाई सुनायो मलाई उसको कक्षाका विद्यार्थीहरूसँग परिचित हुन निकै समय लाग्यो सबै शिक्षकलाई त्यस्तै हो कुनै विद्यार्थी केही कारणवश नजिक भइहाल्छन् प्रकाश क्लास सकेपछि कुरा गर्न पछि आउँथ्यो अनेकौं कुरा सोध्थ्यो बिस्तारै थाहा भयो ऊ गीत पनि गाउने रहेछ हुँदाहुँदा उसलाई र मलाई मनपर्ने गीत पनि झन्डै तिनै रहेछन् एक दिन बाहिर सडकको एउटा चिया खाने पसलमा उसले मलाई चिया खाना आग्रह गर्यो म विद्यार्थीहरूलाई स्नेह गर्ने मान्छे मैले मा नाइ भन्ने कुरै थिएन म गएँ कक्षाका अरू विद्यार्थी र प्रकाशका साथी पनि थिए झंडे जाड़ो बेलापुर पिम मधि मलिन घाम को उजालो बस कोल फाट गार्डन रेत का गरा देखिथे प्रकाश ने भन्या सर यह बेला मलाई गीत गाउन मन मैले मैंने लगाओ उसले गाने गीत मन पर्ने गीत हो रा प्रकाशलाई साथीहरूले पनि त्यत्तिकै मन पराउँथे उसलाई सबैले राम्रो भन्थे महिला र पुरुष साथीहरूमाझ ऊ एउटा प्रिय मित्र थियो परीक्षा आउन लागेपछि प्रकाश एकदमै फुर्सदिलो देखिन्थ्यो परीक्षाको तयारीमा सबै लागे क्लास खाली भए हामी भेला भएर अरू नै काम गर्न थाल्यौँ एउटा अनौठो वातावरण भयो मलाई विद्यार्थीहरू निकै दिन नदेख्दा अलिक सुन्ने लाग्थ्यो प्रकाश अकस्मात आइपुग्यो ऊ सधैँ जस्तै उज्यालो र निस्फिक्री थियो प्रकाश किन यसरी हिँडेको पढ्नु पर्दैन मैले खुसीले सोधे प्रकाशले भन्यो पढिहालिन्छ नि सर मेरो तयारी छ नभन्दै ऊ यसै सहज भएर हिँड्थ्यो र संगीत कार्यक्रमहरूमा पनि जान्थ्यो मलाई लाग्थ्यो होइन यो मान्छेले परीक्षा बिगार्न त होइन एक ऊ निष्फिक्री भएको कारण सुनाउँदै उसले गीत सुनायो मलाई उसको सँगै आएको साथीले भनेको थियो सर यो प्रकाश आजभोलि अलिक प्रेमका गीत गाउन लागेको छ हाँसो भयो तर उसले गाएको प्रेमको गीत अलिक भिन्न थियो बाहिर एकछिन चिया खान बस्यौँ उसले मलाई र उसका साथीहरूलाई सुनाएर सुरिलो र मिठो स्वरमा गायो खोलु खोल लाछु खोलु ल छै सा हकि आँगन बक्कासको भका टिपि बोलु बोल प्रकाशले मसँग भेटेर पढाइका केही कुरा बुझ्न चाहेको थियो प्रकाश वास्तवमा क्लासमा एक बलियो विद्यार्थी थियो परीक्षाको नतिजा निस्क्यो मार्कसिटहरू विभागमा आए प्रकाश तीन चारजना मध्ये एकजना धेरै मार्क ल्याउनेमा परेछ ऊ दोस्रो दिन मात्रै मार्कसिट लिन आयो उस्तै उज्यालोहरू निष्फिक्री थियो त्यस्तै गीतको मुडमा त्यस्तै बोलिरहनु पर्ने मान्छे लाग्यो नतिजाले उसको मुड बढी उज्यालो पारेको छ तर ऊ त्यति उत्तेजित छैन यसरी अन्तिम वर्षको परीक्षामा पनि प्रकाशले राम्रो गर्ने पक्का थियो ऊ एक दिन अलिक गम्भीर मुद्रामा मलाई भेट्न आयो उसले अरू मान्छे नभएको मौका पारेर मलाई भन्यो सर एउटा अनुरोध गर्न आएको मैले भने भन न के पर्यो त्यस्तो उसले अलिक सङ्कोच मानेर भन्यो सरलाई एउटा कुरा भनौँ भनेर आएको हो मलाई अमेरिकातिर जाने इच्छा भयो एउटा रिकमेन्डेसन चिठी लेखी माग्नु पर्यो भनेर आएको मैले एकछिन उसको अनुहार हेरेँ अनि भने हुन्छ म लेखिदिन्छु कहाँ जान्छ उसले भन्यो सर को सा विश्वविद्यालय में फार्म भर में पठाउ मलि हाँ प्रकाश तिमी बाटो रहे ऊ हाँस्यो अन्न पर्यवी सर प्रकाश को मैं एटा भावना सामत्यो मन प्रकाश संग सपना देखने ऐसे मत लगे योगा पढ़ाई में रामो कर आए पी निक नया काम कर सकता अब हमी में नया युग पौ हमी काम करना बाकी बीच में विश्वविद्यालय में शिक्षक लेने विज्ञापन भय प्रकाशले पनि दरखास्त हाल्यो परीक्षा र अन्तर्वार्तामा पास गरेर प्रकाश शिक्षक भयो उसले निकै मुख्य विषय पढाउन थाल्यो ऊ झन गीत गाउन थाल्यो ऊ कविता लेख्थ्यो अति राम्रा कविता उसले एप्लाई गरेको विश्वविद्यालयले उसलाई बोलायो प्रकाश एक स्थायी शिक्षक युवक हुनहार अब बाहिर पढ्न जाने भयो भनेर म खुशी भए उसलाई बाहिर पठाउन मेरो ठुलो हात थियो त्यसले गर्दा मलाई झन खुसी लागेको थियो प्रकाश जाने दिन आयो उसका साथीहरूले एउटा बेलुका सानो पार्टी दिए उसलाई म पनि थिएँ प्रकाशको एउटा उजस्तै साथी थियो विश्वराज विश्वराजको अहिले बाहिर जाने विचार थिएन ऊ भन्थ्यो म यतैतिर उच्च अध्ययन गर्छु म यहाँ पहिला केही गर्छु त्यसो नगरी गए भने म कहाँसु मैले था नपाउने भएँ विश्वले प्रकाशको त्यो साँझ यस्तो गीत गायो जानु छ साथी एक फेरा हँस छुटि सक माया साथी एक फेरा कसिदाढा टाढा जानु छ साथी एक फेरा हँस छुटी काशले पनि उसको मिठो शर्मा गायो हजार सपनाहरू माया लगेर आउँछ बचने जस्तो प्रकाशले मलाई अमेरिकाबाट चिठी लेखिरह्यो उसको पढाइ राम्ररी चल्दै थियो पढाइमा उसले फेरि मास्टर्स डिग्री गर्नु पर्यो गर्यो विश्वले पनि मलाई सुनाइरहन्थ्यो विश्व पनि स्थायी शिक्षक भइसकेको थियो तर प्रकाशको खबर आउन छाड्यो एकपटक एक, एक हरबमा उसले मलाई लेख्यो अनि मैले लामो मेल लेखेँ उसले सर मात्रै भनेर एक अक्षर लेख्यो जवाफमा ऊ यसै हरायो मैले उसको विषयमा अनेकौं खोजी गरेँ उसले विश्वविद्यालयमा राजीनामा पनि पठाएको थिएन उसको तलब उसको खातामा जम्मा हुन्थ्यो उसले नेपाल बिर्स्यो सर विश्वले भन्यो मैले भने विश्व हाम्रो आशा प्रकाशले धुलोमा मिलाइदियो अझ अर्को कुरा उसले आफ्नो जीवन पनि बर्बाद गर्यो मैले धेरै कुरा सुने उसले किन जानु परेको थियो र तिमी गएनौ अब गयो भने पनि उच्च शिक्षा लिएर केही वर्षमा फर्किन्छौ यत्रो काम गर्दैछौ विश्व तिमी हाम्रो गौरव हौ प्रकाश पनि हुने थियो त्यसमा शङ्का छैन एक दिन विश्व मलाई भेट्न आयो ऊ गम्भीर थियो मैले सोधेँ के भयो विश्व तिमी आराम छौ उसले भन्यो आराम छु सर तर प्रकाश बितेछ उसका आँखामा आँसु भरिए मैले केही सोधिनँ कहिले सोध्नुको केही अर्थ हुँदैन मनमा अनेकौं तरङ्ग चले विश्व र म पखेरोका थुम्को जस्ता भएर बस्यौं हामी माथि मौन कुहिरो उडिरह्यो किर्तिपुरको त्यही परिचित दृश्य थियो विश्वले भन्यो सर प्रकाशलाई सपनाले लगे उसले कुरा बुझेन उसको काम यहाँ थियो छात्रवृत्तिमा पढ्न गएको मान्छे पढाइ सकेर ऊ स्वदेशमै सेवा गर्न फर्केर आउनु पर्ने थियो तर ऊ कहिले फर्केन सर उता ऊ आफ्नै सपनाको शहीद भयो सर म प्रकाशलाई मनपर्ने गीत गाउँ है हजार प्रकाश मेरा पखेरा मथि कुले पानी थियो छोड़कर गई थी हमारा आंखा भिजे थे सुन्दै हुनुहुन्थ्यो साहित्यकार अवि सुवेदीको लेखन तथा प्रस्तुतिमा एउटा कथा जिन्दगीको आजको कार्यक्रममा बजेका गीतका गीतकारहरू का गीत थिए रत्न शमशेर थापा भक्त कटुवाल बच्चु कैलाश ईश्वर वल्लभ यी गीतका संगीतकारहरू नातिकाजी अम्बर गुरूङ बच्चू कैलाश र भक्तराज आचार्य अनि गायक गायिकाहरू थिए माणिक रत्न नारायण गोपाल बच्चु कैलाश र भक्तराज आचार्य काठवाड् बाहिरका लेखक कलाकार गीतिकथ श्रृंखला में निम्पयाऊने हम प्रयास अंतर्गत आगामी सुनाउने सोमवार सुना विराटनगर लेखक सीमा आभास को